एक करोड सैतिस लाख चौरात्तर हजार छ सय विकास निर्माणतर्फ बिस लाख अठसट्ठी हजार आठ सय बाह्र रुपियाँ फ्रिज भएको जिल्ला विकास समितिले जनाएको छ जिल्ला विकास समितिका सूचना अधिकृत बलराम लोइटेले दिनुभएको जानकारी अनुसार सामाजिक सुरक्षा शीर्षक अन्तर्गत वृद्धा असाय अशक्त एकल महिला दलित शिशु स्याहार सम्बन्धी भत्ता पुरा गर्न बाँकी रकम रहेको छ जिल्ला विकास समितिको तयार पारेको यस आर्थिक वर्षको आयव्यय विवरणमा उपभोक्ता समितिले समयमा नै कार्य सम्पादन गर्न नसकेको कारणले विकास निर्माणका लागि आएको रकम फिर्ता भएको उल्लेख गरिएको छ नेपाल सरकारले आर्थिक वर्ष दुई हजार उनासत्तरी सत्तरीको लागि भनेर जिल्ला विकास समितिलाई छत्तिस करोड सतासी लाख बाहन्न हजार दुई सय बत्तिस गरेको थियो चितवन का कुल जनसंख्यामे हालसम करीब सत्तालीस प्रतिशत मैं मतदाता नावली में सहभागिता जना कुल जनसंख्या को साठी मतदाता रहने अन्मान भेपनी चितवन में हालसम में सड़चालीस दशमलव छ आठ मतदाता नावली में आपको नाम दर्ता कराया चितवन को पांच लाख उ सत्तरी हजार जनसङ्ख्या मध्ये हालसम्म दुई लाख एकात्तर हजारले मात्रै फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता गराएको जिल्ला निर्वाचन कार्यालय चितवनका प्रमुख हरिप्रसाद ढकालले बताउनुभयो नाम दर्ता गराउने अन्तिम मिति आजसम्म मात्र रहेको छ तर हालसम्म चितवनका अन्य जिल्ला निर्वाचन कार्यालयमा नाम दर्ता गराएका विदेशमा रहेका बाहेक सत्चालिस छ आठले मात्र नाम दर्ता गराएको जिल्ला निर्वाचन कार्यालय चितवनले जनाएको छ चितवन स्थायी घर भई नाम दर्ता गराएकाहरूको तथ्याङ्क नआइसकेका कारण एकिन तथ्याङ्क आउन नसकेको जिल्ला निर्वाचन कार्यालय चितवनका प्रमुख ढकालले बताउनु निर्वाचन आयोगले मतदाता नावलीमा नाम दर्ता गराउन आग्रह गर्दै एसएमएस पठाएपछि नाम दर्ता गराउनेहरूको सङ्ख्या बढेको प्रमुख ढकालले बताउनुभयो मतदाता नामावली सङ्कलन कार्यक्रम अन्तिम चरणमा पुग्दा हाल निर्वाचन कार्यालयमा दैनिक औषध छ सयको हाराहारीमा नाम दर्ता गराउनेहरूको भिड लाग्ने गरेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ निर्वाचन कार्यालयले यसअघि घुम्ती शिविर आयोजना गरी फोटोसहितको मतदाता नामावली सङ्कलन गरेको थियो नेपाल घर बहाल उपभोक्ता मञ्च चितवनले घर तथा जग्गा बहालमा भएको चरको वृद्धिको विरोध गर्दै गर्द आह्वान गरेको व्यवसाय बन्दको घोषणा हिजोदेखि फिर्तालिएको छ उद्योग वाणिज्य सङ्घ चितवन नेपाल घर बहाल उपभोक्ता मञ्च नानगढ चितवन र चितवन उच्च जग्गा भाडा उपभोक्ता समितिका बिचमा छलफल हुँदा व्यवसाय र आम जनसमुदायको मध्यनजर गर्दै बन्द फिर्ता लिने निर्णय गरेको कोषाध्यक्ष तथा प्रवक्ता विष्णुप्रसाद कण्डेले जानकारी दिनुभयो दुईवटा संस्था र समितिका तर्फबाट शनिबार संयुक्त रूपमा जारी गरेको प्रेस विज्ञप्तिमा उद्योग वाणिज्य सङ्घ चितवनको पहल कदमीमा सम्पूर्ण सरकारवाला पक्षहरूसहित आधिकारिक निकामा यथाश्य चाड वार्ता गर्ने सहित मञ्चले आह्वान गरेको बन्द फिर्ता लिने निर्णय गरिएको उल्लेख छ पूर्वी चितवरुङको पदमपुरआका सुकुम्बासी समुदायका बासिन्दाहरू तरकारी खेतीतर्फ आकर्षित बनेका छन् तरकारी खेती गर्न सुरु गरेपछि सुकुम्बासी समुदायको जीवनस्तर परिवर्तन हुँदै गएको छ आर्थिक विपन्नताका कारण जीविका समस्या खेप्दै आएका पदमपुरको सुकुम्बासी टोलमा बसोबास गर्ने विपन्न समुदायका बासिन्दाहरू तरकारी खेतीबाटै दैनिक गुजारा गर्न थालेका छन् सोडामा रहेका दुई सय बासिन्दाले करेसाबारीमा तरकारी खेती तालिम पाएपछि उनीहरूले व्यावसायिक रूपमा तरकारी खेती सुरु गरेका सुरुका दिनमा थोरै क्षेत्रफलमा तरकारी लगाएर घरमै खाने गरेका त्यहाँका बासिन्दाले अहिले बने तालिम पाएपछि आफूले उत्पादन गरेको तरकारी बिक्री समेत गर्ने गरेका छन् शान्तिको लागि सहयोग कार्यक्रम अन्तर्गत जर्मन सरकारको सहयोगमा कालिका युवा क्लब जुटपाको स्थानीय व्यवस्थापनमा तालिम लगायत ता आयमूलक कार्यक्रम सञ्चालन गरिएको छ सा। सामाजिक तथा आर्थिक विकासद्वारा स्थायी शान्तिको लागि आत्मनिर्भर कार्यक्रम अंतर्गत तैं का विपन्न समुदाय तालीम दिखे हो तालीम दिए विपन्न समुदाय का प्रत्येक घर दूरी निशुल्क रूप विभिन्न जात का आवश्यक कृषि औजार एवं प्राविधिक सहयोग उपलब्ध गराइएको थियो तरकारी खेती गर्नुभन्दा अघि घर चलाउन पनि मुस्किल थियो स्थानीय कृषक डेली प्रसाद राईले भन्नुभयो अहिले आफूले खाएर पनि बाँकी रहेको तरकारी बेचेर मासिक पाँच हजारभन्दा बढी आम्दानी गर्ने गरेको छ त्यतिकै खेर गइरहेको घर पछाडिको करेसा बारीलाई व्यवस्थापन गरेर तरकारी खेती गरेर आमदानी लिन थालेको उहाँले बताउनुभयो अहिले गाउँका अधिकांशले तरकारी खेती सुरु गरेको उहाँको भनाइ छ नजिक तिनधारेमा रहेको छ कठा क्षेत्रफलको सार्वजनिक खाली जग्गामा स्थानीयको सक्रियतामा पार्क निर्माण गर्न थालिएको छ पानीको समेत रहेको भिरालो जमिनलाई व्यवस्थित गरेर पार्क बनाउन लागि पुङ्गी खोलाको किनारमा रहेको जग्गा भरतपुर वडा नम्बर चार र को सिमानामा पर्दछ स्थानीयको सक्रियतामा दुई हजार अडसट्ठी सालमा धारापानी संरक्षण निर्माण तथा व्यवस्थापन समिति गठन गरिए पनि स्रोतको अभावले पार्क निर्माणको काम पुरा हुन सकेको थिएन समितिकै दबाबमा नगरपालिकाले यस वर्ष तिन लाख रुपियाँ विनियोजन भए गरेपछि संरक्षण कार्य अध्यक्ष टिकाराम कण्डेलले जानकारी दिनुभयो चितवनको जगतपुर गाविसले सम्भावित प्रकोप जोखिमलाई ध्यानमा राखी विपत्त उद्धार कोष निर्माण गरेको छ कोषमा अहिलेसम्म करिब आठ लाख जम्मा भइसकेको र थपिने क्रम पनि जारी रहेको जगतपुर गाविसका सचिव हरिबाबु ढकालले जानकारी दिनुभयो उहाँका अनुसार गाविसले अवस्था हेरेर कोषमा रकम थप्ने गरेको छ जगतपुर गाविसको रेडक्रस उपशाखाको नेतृत्व रहने गरी कोष निर्माण गरिएको छ त्यहाँका जगतपुर गाविसका विभिन्नवटा जोखिममा छन् कुन बाढी आउने हो उनीहरूलाई पत्तो हुँदैन त्यसैले उद्धार तथा राहतका लागि अहिलेदेखि नै तयारी गरेको सचिव ढकालले बताउनुभयो दुई सालमा जगतपुरको घैलाघारी क्षेत्रमा बाढी पसेको थियो बिना कारण विद्यालयबाट निष्कासनमा परेका बालकुमारी कन्या महाविका शिक्षिकाहरूले पुनर्बहाली गर्न माग गर्दै प्रमुख जिल्ला अधिकारी नरेन्द्र राज शर्मालाई ज्ञापन पत्र बुझाएका छन् पीड़ित महिला शिक्षिकाहरूले पटक पटक विद्यालय व्यवस्थापन समिति जिल्ला शिक्षा कार्यालयसित उनलाई लिखित तथा मौखिक जानकारी गराउँदा समेत कुनै चासो र सरकार नराखी उल्टै शिक्षिकाहरूमाथि महिला हिंसा गरेको भन्दै उनीहरूले प्रमुख जिल्लाधिकारी शर्मालाई न्याय पाऊ भनी ज्ञापन पेश गरेका हुन् विद्यालय व्यवस्थापन समितिले मानसिक र नैतिक दबाव दिँदै आएको सम्बन्धित पक्षहरूसँग हाम्रो एकमात्र माग निस्र्थ पुनर्वालीका लागि समन्वय गरी सामाजिक न्याय दिला दिलाउनु हुन अनुरोध गर्दछौँ पीडित शिक्षिकाहरूलाई पुनर्वाली गर्न चितवनका सामाजिक र मानवाधिकारवादी सङ्घ संस्थाले आग्रह गरेका छन् विद्यालय व्यवस्थापन समितिको वैशाख तेह्र गते बसेको बैठकको बसे निर्णयअनुसार विगत दस वर्षदेखि निजी स्रोतको अस्थायी रूपमा कार्यरत पाँचजना शिक्षिकाहरूलाई अवकाश भएको निर्णय सुनाइएको थियो भरतपुर नगरपालिकाले नगरपालिकाभित्रको फोहोर व्यवस्थापनमा कुनै चासो नदेखाएको भन्दै भनपाचारका स्थानीयहरू आक्रोशित भएका छन् फोहर व्यवस्थापनका लागि उचित कदम उठाउन पटक पटक ध्यानकर्षण गराउँदा समेत नगरपालिकाले कुनै सुनवाई नगरेको उनीहरूको आरोप छ फोहर व्यवस्थापनका लागि भन्दै नगरपालिकाले सरसफाई सेवा शुल्क लिने गरे पनि फोहोर व्यवस्थापनमा ध्यान नपुर्याएकोमा उनीहरूले आपत्ति जनाएका छन् आइतबार भरतपुर नगरपालिकामा डेलिगेसन पुगेका उनीहरूले फोहोर व्यवस्थापन नगरे नगरपालिकाले लिने गरेको सरसफाई सेवा शुल्क खारेज गर्न समेत माग त्यस्तै बेलचोक टोल विकास संस्थाका अध्यक्ष सीताराम खनालले नगरपालिकाले ठेकेदारीको रूपमा सरसफाई सेवा शुल्क गरेकोले यो प्रथा अन्त्य गर्न भरतपुर नगरपालिकाभित्र रहेका प्राथमिक विद्यालयहरूलाई नगरपालिकाले दिँदै आएको सेवा सुविधाबाट वञ्चित भएको भन्दै नगर प्रावि समस्या समाधान समिति भरतपुर नगरपालिकामा डेलिगेसन पुगेका छन् दुई साल त्रिपन्न सालदेखि हालसम्म प्राविलाई प्रति महिना 500 सय रुपैयाँको दरले दिँदै आएको रकम यस वर्ष नपाएको उनीहरूको भनाइ छ पटक पटक नगरपालिकामा जानकारी गराउँदा नगरपालिकाले सो रकम उपलब्ध नगराएको नगर प्रावि समस्या समाधान समितिका सचिव उमाकान्त रेग्मीले बताउनुभयो यसभन्दा अघि नगरपालिकाले प्रत्येक छ छ महिनामा नगरपालिकाभित्रका प्राविलाई प्रति महिना पाँच सय रुपियाँ दिँदै आएको थियो सो प्राविमा पिएन राख्नको लागि नगरपालिकाका पूर्व मेयर मुक्तिलाल चुकेले सुरुवात गर्नुभएको थियो भरतपुर नगरपालिकाभित्र रहेका बाइसवटा विद्यालयलाई नगरपालिकाले सो रकम थियो माडीको बसन्तपुरमा आइतबार साँझ यात्रुवाहक बस पल्ट एक्काइसजना घाइते भएका छन् भरतपुरबाट माडीको बसन्तपुरतर्फ जाँदै गरेको ग एक नम्बरको बस बसन्तपुर बजार नजिकै खेतमा पल्टिएपछि एक्काइसजना घाइते भएको जिल्ला प्रहरीकारलाई चितोले जनाएको छ घाइते मध्ये गम्भीर एघारजनालाई उपचारका लागि भरतपुर ल्याइएको र अन्यको स्थानीय मेडिकल तथा स्वास्थ्य चौकीमा उपचार भइरहेको प्रहरीले जनाएको छ अब पालो अर्पण जनआको अर्पण जनआमा हाम्रो प्रश्न छ ग्यास व्यवसाय संयुक्त सङ्घर्ष समितिले कमिसन वृद्धिको माग राख्दै आन्दोलन घोषणा गरेको प्रति तपाईँ के भन्नुहुन्छ ठीकै हो बेउचित मापदण्ड हुनु र सी सबैले सबैका कमिसन खोजेकी होला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 पालो ट्राफिक खबर को नारायणगढ़ बीरगा सड़क खंड खुला नानगढ़ मोगलिन का नानगढ़ सड़क खंडलास प्रिंट रत्नगर एक मोबाइल नंबर अंठानब्बे पचास एकसठी सात सौ तिरचाली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 अवस्तर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पणसँगै इन्टरनेट अनलाइनमा डब्लु डब्लु डट रेडियो अर्पण डट कमबाट पनि संसारभरिकै साथ सुनिरहनु भएको बिहान सात बजेको अर्पण स्थानीय